अनि धेरै धेरै स्वागत छ अहिले तपाई सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय सात थुप्रो र यसै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट इएनपी गरेर पनि एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रम ब र आज पनि शुक्रबारको दिन दिउँसो तिन बजेको नेपालवाणी समाचारपछि तपाईँकै साथमा तपाईँकै माझमा तपाईँलाई भेट्न यो एक हप्तापछिको लामो समयमा म सुजा अनियरमा आइसकेकी छु र यतिखेर मलाई कन्ट्रुमबाट सहयोग गरिरहनु भएको छ हाम्रो विष्णु दाईले ओके okay, साथीहरू तपाईँ पनि हाम्रो स्टुडियोको नम्बरमा कल गरेर आफ्नो प्रतिभा सबैको सामु उजागर गर्न सक्नुहुन्छ जस्तो हाम्रो कोही साथीहरू कस्तो ट्यालेन्ट हुनुहुन्छ कोही साथीलाई गीत गाउन आउँछ कविता भन्न आउँछ जोक्स भन्न आउँछ क्यारिकेचर गर्न आउँछ भने पनि ढुक्कसँग हाम्रो स्टुडियोको नम्बर मैले खुलिरहेकी छु शु। शून्य र शून्य रहेको छ यसमा आउनुहोस् ढुक्कसँग आफ्नो प्रतिभा सबैको सामु देखाउनुहोस् तपाईँको लेख रचना नै सबैको सामु उजागर गर्नको लागि नै हामी यहाँसम्म उपस्थित भइसकेका छौँ त्यसैले गर्दा कल गर्नुहोस् र हामीलाई चाहिँ एट क्लाससम्म पढ्ने साथीले मात्र कल गर्न सक्नुहुन्छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसमा त्यसैले साथी तपाई कल गर्दै गर्नुहोस् र यतिखेर पनि आउनुहोस् कार्यक्रमको सुरुवातमा एउटा मिठो साङ्गीतिक आवाज सुनाऊ त्यसपछि म फेरि आउनेछु मिठो साङ्गीतिक आवाजले भन्दै थियो आफूले नजानेको कुराहरू साथीलाई सोध्नुपर्छ अनि साथीलाई नआएको कुरा आफूले सिकाउनुपर्छ पक्कै पनि साथीहरू स्टुडेन्ट भएपछि आफ्नो रेस्पोन्सिबिलिटी धेरै हुन्छन् होइन जस्तै भन्यो प्रार्थनामा अगाडि पुग्छु राम्रोसँग बस होइन यस्तो यस्तै कुराहरू भन्दै थियो राम्रो पाठ सिकाउँदै थियो है साथीहरू हाम्रो यो मिठो गीतले र साथीहरू जस्तो हाम्रो यो गीतले भन्दैछ नि यो सबै कुराहरू हाम्रो प्यारा प्यारा साथीहरूले पक्कै पनि फलो गरिरहनु भएको छ र फलो गर्नुपर्ने हुनेछ भन्ने अपेक्षा लिएकी छु र साथीहरू तपाईँ आफ्नो प्रतिभा सबैको सामु देखाउन चाहनुहुन्छ चा भने ड्याल गर्नुपर्ने हुन्छ शून्य र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस रहेको छ हाम्रो स्टुडियोको नम्बर साथीहरूको प्रतिभा सबैको सामु अगाडि ल्याउनको लागि सबैको सामु उजागर गर्नको लागि मैले स्टुडियोको नम्बर खोलिरहेकी छु र ड्यान गर्नुपर्ने हुन्छ कि हाम्रो स्टुडियोको नम्बर त्यसैले गर्दा र साथीहरू आज पनि मैले एउटा कविता लिएर आएकी छु हाम्रो कविताको शीर्षक रहेको छ आमा र गुरुआमा स्कुल पनि घर हो घर पनि स्कुल शिक्षा लिन्छौ दुबईमा छैन केही मुस्किल जन्मदिने आमाले नाच्न खेल्न सिकाउँछिन् स्कुल जादा गुरुमा ज्ञानका पुस्तक पढाउँछिन् दुबई गर्छन् बराबर माया हामीलाई बालकहरू मक्क छन् माया तिनको पाइ तिनले बाटो देखाउँदा हामी अघि बढ्छौँ त्यही बाटो हिँडेर शिखरमा चढ्छौँ पक्कै पनि साथीहरू हाम्रो यस रमाइलो कविताले भन्दै थियो स्कुल पनि घर हो घर पनि स्कुल हो अरे होइन साथीहरू पनि हो स्कुलमा गएर हाम्रो साथीहरूले नजानेको कुराहरू सिक्नुहुन्छ अनि स्कुलबाट दिनुभएको सर म्यामले दिनुभएको होमवर्क्स गर्नुहुन्छ घर आएर होइन त्यसैले गर्दा होइन स्कुलमा मात्रै पढ्नुपर्छ घर आएर त पढ्ने नै होइन भन्ने कन्सेप्ट लियो भने साथीहरू त्यो जस्तो नराम्रो केही होइन है त्यसैले गर्दा स्कुल पनि घर हो अनि त्यसपछि घर पनि स्कुल हो भन्दैछ हाम्रो साथीहरू यो मिठो कविताले अनि भन्दैछ स्कुल जाँदा गुरुमा ज्ञानका पुस्तक पढाउँछन् दुवै गर्छन् बरबर माया हामीलाई भन्दैछ साथ है साथीहरू पक्कै पनि स्कुलमा त ज्ञानका नलेजका कुराहरू पढाउनुहुन्छ होइन हाम्रो सर म्यामले आफूभन्दा ठुलालाई माया गर्नुपर्छ आफूभन्दा आफूभन्दा ठुलालाई आधार सम्मान गर्नुपर्छ आफूभन्दा सानालाई माया गर्नुपर्छ भनेर यस्तै यस्तै कुराहरू मैले सिकाइरहेकी छु हाम्रो प्यारा प्यारा साथीलाई र हाम्रो स्कुलमा हाम्रो गुरुआमाहरूले पनि सिकाउने गर्नुहुन्छ नि है पक्कै पनि हाम्रो प्यारा प्यारा साथीलाई यो कुरा तथा छँदैछ र साथीहरू आज फ्राइडेको दिन छ स्कुलबाट चाँडै आउनुभयो होला कोही साथी के गर्दै हुनुहुन्छ कोही साथी के गर्दै हुनुहुन्छ होइन जस्तो भए पनि हाम्रो प्रोग्राम सुनेर साथ दिनुभएको छ यसको लागि थ्याङ्क यू सो मच र साथीहरू साथैजी आउने गर्छु म शुक्रबार तिन बजेको नेपालबाट समाचारपछि साथीहरूको लेख रचना सबैको सामु उजागर गर्न सबैको सामु अगाडि ल्याउनको लागि यदि हाम्रो साथीहरू कन्फिडेन्स लेभल छैन भने हाई बनाएर आउनुहोस् भन्न चाहन्छु र ओके यतिखेर भने विस्तुत है साथी आउनुभएको हो लाइनमा अगे होइन अरे केहीजना साथीहरू तपाईँ डायल गर्दै गर्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसमा र तिन बजेर पैँतिस मिनट गइसकेको छ त्यसैले गर्दा एउटा मिठो साङ्गीतिक आवाज हुनुपर्छ सा, त्यसपछि एउटा छोटो ब्रेकको पालो त्यसपछि म फेरि आउनेछु Jungee Morlan Igan Anfang, 20 Administration Building with water avez- 숨 under�ind with la ren только reservation and we wish to sit back over the bed is reagent प्रसुति तथा स्त्री रोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी रत्नगर पोलिक्लिन प्र फेरि पनि स्वागत छ सुनिरा भएको छ सबैका लागि सधैका लागि रेडियो अर्पण एक सय सात डब्लु मेगा हर्च र यसै गरी इन्टरनेट अनलाइन को, डब्लु डब्लु डट रेडियो अर्पण साथ कम संसारको जुन कुनामा रहेर पनि सुनेर साथ दिनुभएको छ हामीलाई माया गर्नुभएको छ यसको लागि थ्याङ्क यू सो मच र साथीहरू म सुझा आउने गर्छु शुक्रबार तिन बजेको बार नेपाल बारी समाचारपछि प्रोग्राम बाल आवाज लिएर प्रतिभा हेर्नको लागि साथीहरूको कन्फिडेन्स लेभल बढाउनको लागि अनि त्यसपछि साथीहरूको प्रतिभा सबैको सामु उजागर गर्नको लागि म आउने गर्छु त्यसैले गर्दा साथीहरू अन इयरमा म सुझा र अब तपाईँ पनि आउने पालो त्यसैले गर्दा ड्यान गरिहाल्नुहोस् शून्य र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस रहेको छ हाम्रो स्टुडियोको नम्बर यसमा आएर बटावट कल गरेर आफ्नो ट्यालेन्ट चाहिँ देखाउन सक्नुहुन्छ है साथीहरू भन्ने क्रममा यतिखेर भने एउटा मिठो साङ्गीतिक आवाज सुनौँ त्यसपछि म फेरि आउनेछु नेपाली गीत भो हम साज ने साधी पक्की हम कक्की हई ये रईल देश पाया हिमाल पहाड पाएका छौँ साथ है साथीहरू पके पनि एकदमै लक्की छौँ हामी नेपाल जस्तो देश पाएकोले भन्न चाहन्छु र साथीहरू यदि तपाईँ आफ्नो प्रतिभा सबैको सामु देखाउन चाहनुहुन्छ भने आफ्नो ट्यालेन्ट चाहिँ प्रस्तुत गर्न चाहनुहुन्छ भने पके पनि नडराइकन ढुक्कसँग हाम्रो स्टुडियोको नम्बरमा कल गर्न सक्नुहुन्छ शून्य र शून्य रहेको छ हाम्रो स्टुडियोको नम्बर यसमा आउनुहोस् कल गर्नुहोस् मसँग मिठा मिठा कुराकानी गर्नुहोस् साथमा आफ्नो प्रतिभा पनि देखाउनुहोस् र साथीहरूलाई मैले पटक पटक भन्दै आइरहेकी छु कि आफ्नो स्कुलमा हुने कम्पिटिसन जस्तो हेन्डराइटिङ कम्पिटिसन ड्रइङ ब्याडमिन्टन रनिङ कोही जे हुन्छ ढुक्कसँग पार्टिसिपेट हुनुपर्छ अगाडि बढ्नुपर्छ पछाडि हट्नुहुन्न एक दिन हारिएला दुई दिन हारिएला के प्रयास गर्दैमा सधैँ हारिएला त हो त्यसैले गर्दा पनि आफ्नो प्रतिभा छ भने देखाउनुपर्छ उजागर गर्नुपर्छ आफ्नो प्रतिभा देखाइ पो बल्ल ए यो स्टुडेन्टले चाहिँ यस्तो राम्रो प्रतिभा रहेछ ऊभित्र यस्तो राम्रो कला गला लुकेको रहेछ भन्ने थाहा हुन्छ था त होइन यदि तपाईँले आफ्नो प्रतिभा कसैको अगाडि पनि प्रस्तुत गर्नु भएन भने तपाईँको प्रतिभा कसलाई के थाहा होइन यसले यस्तो गर्छ यदि ड्रइङ गर्छ यस्तो यस्तो केही थाहा हुँदैन त्यसैले गर्दा आफ्नो प्रतिभा सबैको सामु देखाउन म रिक्वेस्ट गर्छु र साथीहरू अब भने कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ भने सिग्नल पाइसकेको छु मैले हाम्रो स्टुडियोको घडीमा तिन बजेर पचास मिनट गइसकेको छ अब भने डेफिनेटली बिदा माग्नै पर्ने हुन्छ अर्को हप्ता म तपाईँलाई भेट्न आउने बाचा गर्दै र आज हाम्रा एक सय चार थुप्रो इन्टरनेट अनलाइनको डब्लु लगइन गरेर सुन्नुहुने हाम्रो सम्पूर्ण लिस्नर्स थ्याङ्क यू सो मच भन्न चाहन्छु र यसै गरी मलाई कार्यक्रमको अवनिभर कन्ट्रोल रुमबाट साथ दिनुहुने विष्णु दाइप्रति पनि आभार र अर्को हप्ता पनि तपाईँकै साथमा तपाईँकै माझमा कार्यक्रम बालावाज लिएर म सुझाव उपस्थित हुने मा, मा, सुझा बाचा गर्दै आजको लागि पनि छुट्टिन्छु हवस् त नमस्ते एन्ड कलाई कलाई करपण एक सौ चार थोप्रो आठ